तपाईँ हामीलाई रेडियो भिजन एकानब्बे दशमलव छ मेगा हर्च इन्टरनेटमा डब्ल्यू डब्ल्यू डब्ल्यू डट रेडियोभिजन एन्ड्रोइड एप्लिकेसन अनि हाम्रो पात्रो एप्लिकेसनभित्र छिरेर रेडियोहरूको लिस्टमा रेडियोभिजन सर्च गरेर पनि संसारको जुनसुकै ठाउँमा रहेर एकैसाथ सुन्न सक्नुहुन्छ तपाईँले कार्यक्रम आउने समयमा सुन्न छुटाउनु भयो भने पनि रेडियोभिजनको वेबसाइट डब्ल्यू डब्ल्यू त्यसै गरी रामचरण जीको ब्लग चिसापानी नेपाल बाट पनि डाउनलोड गरेर सुन्न सक्नुहुनेछ हामी कार्यक्रम स्पर्शमा विभिन्न साहित्यकारहरूका उत्कृष्ट गद्य सामग्रीको वाचन मार्फत तपाईँहरूको मन मस्तिष्कलाई स्पर्श गराउने प्रयास गर्ने गर्छौ अझ भनौ तपाईँहरूको यो रात्रिकालीन बसाइलाई सुमधुर अनि भावनामय बनाउने प्रयास गर्ने गर्छौं जस अन्तर्गत आजको एपिसोडमा हामी मड़ी भट्टराईको कथा अन्तिम मान्छेको डायरीको वाचन गर्न गइरहेका छौ पास्थरको आम्बोङ भन्ने ठाउँमा जन्मनु भएका मणिभट्टराई हाल भने अमेरिकामा बस्दै आउनु भएको छ अन्तिम मान्छेको डायरी कथाको बारेमा के भन्नुहुन्छ त मणि भट्टराई यो अन्तिम मान्छेको डायरी कथा एकदमै अति भयानक परिकल्पनामा रहेर रचेको कथा हो यो कथा लेख्नुभन्दा पहिले मलाई विश्वमा बढ्दै गएका हत्या हिंसा आतंकहरूले नराम्रोसँग पिरुडेका थिए यो संसारको अन्त्य आणविक युद्धको धवंसभन्दा फरक ढंगले यसरी पनि हुन सक्छ भने अति कल्पनामा पुगेर यो कथा लेखियो यसरी संसारको अन्त्य हुनु पनि दुःखद दु। हो तर हत्य हिंसा र आणविक अस्त्रको दुरुपयोगबाट यो पृथ्वीको अन्त्य हुनुभन्दा यसलाई मैले धेरै उचित ठानेको छु यो सम्भवतः नहोला तर यसरी अन्त्य भयो भने संसारको अन्तिम बचेको मान्छे के सोचिरहेको हुन्छ होला भन्ने कुरालाई सपना जस्तो बनाएर प्रस्तुत गरेको छु सामाजिक सञ्जालमा प्रस्तुत भएको यो कथालाई धेरैले मन पराइदिनु थियो यो कथाले यो लेखन कथा लेखनको उद्देश्य भनेको संसारको सर्वश्रेष्ठ बुद्धिजीवी प्राणी मान्छे र ऊभित्र बढ्दै गइरहेको व्यक्तिवाद शक्तिको हन्थाप र त्यसले उत्पन्न हत्या हिंसाप्रति दुःख व्यक्त गर्दै मान्छेमा मानवीयताको खोजी गर्नु नै यो कथाको चाहिँ प्रमुख मैले लक्ष्य राखेको छु तपाईँ हाल प्रवासमा हुनुहुन्छ धेरै रचनाहरू लेख्नुहुन्छ धेरै विधामा कलम पनि चलाइरहनु भएको छ आगामी दिनमा साहित्यिक यात्रालाई अगाडि बढाउनका लागि के कस्ता योजनाहरू बनाउँदै हुनुहुन्छ अनि प्रवासमा बसेर साहित्य सिर्जना गर्न कतिको सजिलो छ या अप्ठ्यारो छ प्रवासमा रहेर साहित्य सिर्जना गर्न सजिलो त छैन तर पनि केही कविता कथा गीत गजलहरू लेखिरहेकी छु देश विन कविता सङ्ग्रह मेरो प्रकाशन भएको छ त्यसका अतिरिक्त मेरा केही गीतहरू रेकर्ड भएका छन् केही रेकर्ड हुने क्रममा छन् उपन्यासको पनि थालनी गरेको छु यसरी नै फुर्सदको समय सदुपयोग गर्ने गरेको छु यो नलेखौँभन्दा पनि नलेखि बस्न नसक्ने विषय साहित्य भनेको चाहिँ अब यो चाहिँ एक प्रकारको नशा जस्तो बसिसकेको छ चा। यसलाई चाहिँ निरन्तरता यो समयक्रमसँगै समय। यसको निरन्तरता पनि रहने कार्यक्रम स्पर्शमा मड़ी भट्टराईको अन्तिम मान्छेको डायरी कथाको वाचन अब सुरु हुन्छ संसारमा स्कूलहरू पूर्णत बन्द भए स्कूल पढ्ने समूहका मान्छेहरू कोही पनि थिएनन् बिस वर्ष मुनिका मान्छेहरू यस संसारमा निमिट्यान्न थिए मान्छेहरूमा उत्साह मर्दै गएको थियो कोही कसीमा प्रतिस्पर्धा थिएन क्रमशः संसार सुनसान जस्तो बन्दै गइरहेको थियो कलेजहरू पनि एकपछि अर्को बन्द हुने प्रक्रियामा थिए के पढाउने र किन पढाउने भन्ने अन्यल र निराशाले संसारलाई छोप्दै ल्याएको थियो उद्योग धन्दाहरू धमाधम बन्द भइरहेका थिए विज्ञान र प्रविधि जहाँको त्यहीँ रोकिएको थियो संसारमा यो बाद र त्यो बाद यो धर्म र त्यो धर्म यो जात र त्यो जात केही पनि थिएन राष्ट्रवादका कठोर नाराहरू विलय भएर गएको वर्षौं भएको थियो पचास वर्ष अघि यस संसारका सम्पूर्ण महिलाहरूले बच्चा नपाउने निर्णय गरेका थिए सुरु सुरुमा अपत्यारिलो लागे पनि यो कुराले मूर्त रूप लिएर छोड्यो आज पचासौं वर्षको अवसरमा यस धरतीमा बचेका महिलाले यो धरतीबाट चाँडै मानव अस्तित्वको अन्त्य हुन गइरहेकोमा खुसीले एकसाथ ताली पड्काए त्यही उपस्थित केही पुरुषहरूले पनि साथ दिएर तालिपिटे तर अधिकांश पुरुषहरूको अनुहार भने अझै मलिन देखिन्थ्यो महिलाहरूको यो अभियानमा संसारका करोडौं पुरुषहरूले पनि साथ दिएका थिए संसारले भौतिकताको चरम रूप लिँदै गएपछि संसारभर विभिन्न नाममा युद्धहरू हुन थाले जसरी हुन्छ भौतिक सम्पन्नता हासिल गर्ने भूत मान्छेहरूमा नराम्रोसँग विकसित भएर गएको थियो धर्म भन्ने कुरा सिर्फ देखावटी थियो कुनै कुरामा पनि मान्छेमा विश्वास हुन छोट्यो हत्या हिंसा र आतंकले संसारको कुनै ठाउँ अछुत रहन Suck it not. Sunset. संसारको लागि आशा छ खेल लडाईपछि यहाँ शान्ति छ हँसाएर दुखी फेरि हाँस्ने छ मानिस मानिस मिला पुने छ खिस संसारको लागि आशा छ खेल लडाईपछि यहाँ शान्ति छ हसाएर तुखी फेरि हाँस्नेछ मानिस मानिस मिला पुनेछ आदरणीय श्रोता तपाईँ सुन्दै हुनुहुन्छ हरेक सिजन रेडियो एकानब्बे दशमलव छ मेगा हर्चको तरङ्गमा कार्यक्रम स्पर्श र कार्यक्रम स्पर्शमा तपाईँहरूलाई साथ दिइरहेको छु म पर्वत स्पर्शले त्यसै मलाई प्रविधि संयोजनमा साथ दिइरहनु भएको छ प्राविधिक मित्र कविताजीले हामी कार्यक्रम स्पर्शमा विभिन्न साहित्यकारहरूका उत्कृष्ट गति सामग्रीहरू मार्फत तपाईँहरूको मन मस्तिष्कलाई स्पर्श गराउने प्रयास गर्छौँ अझ भनौँ यो रात्रिकालीन बसाई तपाईँ अनि हाम्रो सुमधुर बनाउने प्रयास गर्ने गर्छौँ आजको एपिसोडमा हामीले मड़ी भटराईको कथा अन्तिम मान्छेको डायरीको वाचन गरिरहेका छौं जातका नाममा धर्मका नाममा रंगका नाममा राष्ट्रियताका नाममा मजदुर र मालिकका नाममा संसारभर हिंसा भड्किएको थियो मान्छेहरू कहाँ अनि कति मरे भने कुनै राष्ट्रसँग केही तथ्याङ्क थिएन संसारमा त्यस्तो कुनै घर थिएन होला जुन युद्धको चपेटामा नपरेको होस् हिंसाको सबैभन्दा दर्दनाक रूप नारीहरूले बेहोर्नु परेको थियो पुरुषहरू स्वाभाविक रूपमा मारिन्थे मर्थे सके आफू मार्थे तर नारीहरू भने अधिकांश बलात्कृत भएर मर्नु पर्थ्यो कतिलाई मारिसकेपछि पनि बलात्कार गरेर छोड्थे जहाँ आँखा खोले पनि यस्तै विवत्स दृश्यहरू खडा हुन्थे कुनै पनि आमाका कुरा कुनै सन्तानले सुनेका थिएनन् संसार मृत्यु उत्सव भएर अघि बढिरहेको थियो खै कसरी हो कुन्नी, यही बेला एकै समय संसारभरका नारीहरूमा एउटै सोच एकाएक आएको थियो यही बेला उनीहरूले यो दर्दनाक विश्वको निरन्तरता रोक्ने कठोर निर्णय एकसाथ गरेका थिए यो निर्णयसँगै संसारमा एकाएक हिंसा घट्दै गयो तर नारीहरूले आफ्नो निर्णय बदलेनन् र त्यो त्यही निर्णयको पचासौँ दिनको अवसर थियो धरतीमा पचास वर्ष मुनिका मान्छेहरू कतै थिएनन् र म ठिक पचास वर्षको मान्छे यो धरतीको अन्तिम र सबैभन्दा कान्छो पुस्ता पनि त्यहाँ उपस्थित भएको थिएँ म चुपचाप थिएँ मेरा आवाजहरू मैसँग बुढा भइरहेका थिएँ मेरो भाषा मैभित्र मरिरहेको थियो मेरो कला मेरो संस्कृति मेरो जात मेरो धर्म मेरो रङ मेरो भूगोल सबै सबै यो सृष्टिको अनन्ततामा विलय हुँदै गइरहे थिए मलाई आफू कुनै खाल्डोमा पुर्दै गइरहेको जस्तो लागिरहेको थियो मेरो भारी बिर्साउने पुस्ता मसँग थिएन म कहीँ गइरहेको थिएँ मलाई पछ्याउनेहरू मेरो पछि कोही पनि थिएन अगाडि जानको लागि अझै थोरै जीवन बाँकी थियो पछाडि कोही थिएन केही थिएन खालि निरन्तर एउटा सन्नाताले लखेटिरहेको थियो पुरुषहरूको तुलनामा महिलाहरूको संख्या अत्यन्तै न्यून थियो र जति बाँचेका थिए तिनीहरूमा पनि कसैसँग प्रजनन क्षमता बचेको थिएन यसबीचमा मध्यपूर्वका कुनै पनि महिलाहरू जीवित थिएनन् ती सबै पुरूषहरूको क्रोधले शुरूमै खरानी भएर गए महिलाहरूको बच्चा नपाउने निर्णयले गर्दा सबैभन्दा आक्रोशमा मध्यपूर्वका पुरूषहरू देखिएका थिए शुरू शुरूमा तिनीहरूले नारीहरू मनाउने प्रयत्न गरे पनि ती असफल भए अन्तत नारीहरूको विपत्सा हत्या सुरु भयो पुरै संसार नारीहरूको रगतले भिज्यो धेरै देशका सरकारहरूले अठार वर्षदेखि उन्चास वर्ष ननागेका महिलाहरूलाई पक्राउ गर्दै महिला शिविर निर्माण गरेर जबरजस्ती गर्भधारण गराउने प्रयत्न गरे तर त्यो पनि सफल हुन सकेन यस सिलसिलामा संसारमा लाखौं महिलाहरूले आत्महत्या गरेका थिए संसार अनौठो विश्वमा प्रवेश गरिरहेको थियो चीनसँग अमेरिका त्रसित थिएन न त नेपाल र भारतको सीमा विवाद कायमै थियो उत्तर कोरियाले क्षेप्रास्त परीक्षण गरिरहेको पनि थिएन देशका सीमा रेखाहरू लगभग मेटिएका थिए पहिलेको जस्तो मान्छे मान्छेबीचको आतंकको ठाउँ मान्छे बिनाको सन्नाटाले ओगर्तै लगिरहेको थियो सबै आ आफ्नो मृत्यु कुरेर जीवन बाँचिरहेका थिए कति डिप्रेसनले आत्महत्या गरिरहेका थिए मान्छेहरूका कुरा सुन्दा लाग्थ्यो हरेकलाई मर्नको हतार छ गाउँमा क्रमशः जंगल पसिरहेको थियो मान्छेहरू सकेसम्म भेला भएर एकै ठाउँमा बस्न खोजिरहेका थिए जंगल र जङ्गली जनावरहरूले मान्छेहरूलाई मिस्दै ल्याइरहेका थिए सारा धरती क्रमशः निर्जन बन्ने प्रक्रियामा थियो कसैको कसैसँग रिस राग थिएन कसैले कसैलाई मार्नु थिएन सबै आफै मरिरहेका थिए तर मर्नेहरूलाई सम्झेर या मरेको दृश्य देखेर कोही पनि रुँदैनथे मान्छेहरूको शरीरमा आँसु सुकेको धेरै वर्ष भइसकेको थियो मान्छे भेटिनु नै ठुलो कुरा बन्दै गएपछि जात धर्म र रङ भन्ने कुरा मान्छेले सम्झने कुरै थिएन अलिअलि गर्दै मान्छेहरू समुद्रको छेउछाउतिर सर्दै गइरहेका थिए खेतीपाती गरेर खान सक्ने अवस्था नाजुक भन्दै गइरहेको थियो कति देशमा मान्छे नै थिएनन् संसारका अधिकांश सहरहरू मानव रहित थिए खालि घरले बुढाबुढीलाई तर्साइरहेको थियो जङ्गली जनावरहरू बढेर मान्छेहरूले आक्रमण गर्न थालेका थिए कति मान्छेहरू यसरी नै मरे खेती गर्न सक्ने उपाय नभएपछि बच्चेकाहरूको आहार भनेको सकेसम्म तिनै जंगली जनावरहरूको शिकार गरेर खानु नसके मर्नु या तिनै जनावरहरूबाट मारिनु आज पृथ्वीको अन्तिम बच्चेको मान्छे म मा, यो कहानी लेख्दैछु तर यो पढ्ने मान्छे अब यो संसारमा कोही पनि छैन मैले यो डायरी च्याते पनि नच्याते पनि यसको कुनै अर्थ छैन मैले यो लेख्नुको नै पनि कुनै अर्थ छैन न त मेरो विगत मसँग छ न त वर्तमान न त भविष्य म अस्तित्व छु पनि के छु म हुँ पनि के हुँ म जीवित भएको प्रमाण के आफ्नो साची आफै पनि के साची, नारूले अब उपन्त बच्चा नजन्माउने निर्णय गरिरहेको बेला जन्मिएको मनै यस धरतीको अन्तिम बालक मात्र थिइनँ म मा यो धरतीको अन्तिम बच्चीको मानव पनि भएको छु पुरुषहरूले एक आपसमा युद्ध गरेर संसारलाई मसानघाट बनाइरहन्थे नारीहरूले मान्छेलाई जन्मै नदिएपछि उनीहरूले मारे भन्न त मिलेन तर यसरी एकाएक मान्छेको संसार समाप्त भएर गयो एक शताब्दी भन्दा कम समयमै पृथ्वी मानव रहित भयो यो अभियान सफल पार्नको निम्ति लाखौँ करोडौँ महिलाहरू मरे मारिए प्राणत्याग गरे तर उनीहरूले बच्चाहरूको निरन्तरता स्वीकारेनन् धर्मको पनि काम भएन काम क्रोध लोभ मोहका दर्शनहरू कति कुहिएर गए संसारलाई कुनै ज्ञान गुणको आवश्यकता नै परेन मान्छे हुँदा त रहेछ नै ज्ञान गुण चाहिने मान्छे नै सकिँदै गएपछि सबै प्राकृतिक तवरले नै चल्दो रहेछ एक अर्काबीच मिलेर बाँच्न सिकाउन त रहेछ नै दर्शन र ज्ञानगुणको काम पनि एक मात्र बचेपछि अर्को नभएपछि त्यसको पनि के काम हुँदो रहेछ र एकाएक मलाई मेरो टाउको गरौँ भए जस्तो लाग्यो म हिँड्न पनि नसक्ने बुढो मान्छे यहीँ शरीर नै मलाई भारी भएको छ अब के गर्ने होला यो प्राणको अन्त्य कुर्नु सिवाय अरू क्षमता शरीरमा शून्य छ यो सोच्नु पनि के सोच्नु सोचेर पनि के गर्नु नसोचेर पनि के गर्नु म सुन्ने सुन्नेमा विलिन भइरहेछु ऊ त्यो माथिबाट लडेर आएको ढुङ्गो मेरो मेरो समाप्तिको अन्तिम कारण हुन सक्छ मेरो आफ्नो भोग नै पनि मेरो समाप्ति हुन सक्छ जतिखेर पनि कुनै हिमस्रक जङ्गली जनावरको आहारा पनि त हुन सक्छ आफ्नै जिन्दगी आफ्नै जिन्दगी आफैलाई भारी भारी भएको पलमै उत्रिन्छ पलमै डुख्छ पलमै उत्रिन्छ पलमै डुख्छ भएको छ Oh भाग्याल मेरो चिना भारी, भारी भारी भागो पुष्पा गाजापा मगा सा sagasa da sagasani tani tani da sagasa pa sagasa da sagasani da sani ke na kutimi ragali da bagare da sagama pa sagama pa sagama pa magma gaudai suba रणी छरि मगमा गाओ सुबासे को सपना मगमा गाँव नहीं सुबास चरने देखे कोती मगमा गाँव नहीं सुबास सपना। दिन भारी, भारी तबाट एउटा काम पनि हुन सकेन आखिरमा हुँ आउनु पऱ्यो सबै मिलाएर राख भोलि यसलाई नै एक्सपोर्ट गर्नुपर्छ लाइफमा फर्स्ट टाइम पाप गरे जस्तो फिल भएको छ तर यो केटीलाई चाहिँ म एक्सपोर्ट हुन दिन्न <स्थाँगा> माछ बाजार बोली लगे लीलामी माछ बाजार मा बोली लगे लीलामी माछ बाजार लीलामी माछ बाजार बोली लगे खरीदार हर लाजना सारी ही क्षण को खुशी मलाई, मेरो सो मूल्यबोध मई मेरे आपको अर्थ अब मेरो मुटु अचानक यस्तै अन्त्यको त्रासले त्रसित भएर सदाको निम्ति रोकियो अर्थात् आज यो धरतीको अन्तिम मान्छेको पनि अन्त्य भएको छ बामा अन्तिम मान्छे पनि यो सब कहानी सहितको डायरी छातीमा राखेर रा। सदालाई निदाएको छु म डरले थरथर कामेँ डायरीलाई छातीबाट हटाउन खोजेँ सकिन हात चलेनन् बिस्तारै खुट्टा चाल्न खोजेँ खुट्टा पनि चलेनन् बोल्न खोजेँ ओठ चलेन म अलिएर सारा शक्ति निकालेर अनूठो आवाजमा चिच्याएछु बिउ जाँदा के भयो के भो, भो भनेर साथीहरू मलाई झकझकाइरहेका थिए रूपेशले भन्यो कति चाडो निदाउँछ यो मान्छे ओठन भए जस्तो छ यसलाई भर्खर केही समय अघि अफगानिस्तानमा भएको आतंकारी हमलामा ब्रेकिङ न्युजको रूपमा आएको रहेछ सबै आतंकित भएर त्यही न्युजमा हेर्न थाले उनीहरूले मलाई बिर्सिसकेका थिए मेरो भने अनुहारमा चुटचुट पसिना आइरहेको थियो उठ सुकेका थिए बोल्न मन पटक्क थिएन म भित्रको आतंक अझै उस्तै थियो मानव रहित संसारको आतंकबाट अझै पनि म बेउजिसकेको थिइनँ अचानक टिभीको पर्दामा छरपष्ट लासहरू देखिए मेरो शरीर पैँतालादेखि तालुसम्म चिसो भएर आयो म पूर्णत बिउजिसकेको थिएँ सपनाको आतंक समाप्त नभइकनै मलाई विपनाको आतंकले लखेटिसकेको थियो तर कथा भने बिल्कुल फरक फरक थिए सपनामा मानव शून्य धरतीले लखेटिएको म मा। विपनामा मान्छे मान्छेबीचकै खिच्चा तानेर आतंकको भएले खेदिएको थिएँ मेरो अन्तिम मान्छेको डायरी थिएन न त यस धरतीको अन्तिम मान्छे थिएँ टेलिभिजनको पर्दामा विस्फोटको धुवाँभित्र आफ्नो बच्चाको क्षेतविच्छेद लासलाई छातीमा टाँसेर रोइरहेकी एक अचेत आइमैलाई देख्दा भने मलाई फेरि एउटा लामो निन्द्रा सुत्न मन लागेर आयो मलाई यस धरतीका सारा मान्छे र आफ्नै अस्तित्वमाथि अस्थायी पीडा भइरहे श्रोताहरू एन्जेलसम्म तपाईँले सुन्नुभएको वाचन मणि भट्टराईको कथा अन्तिम मान्छेको डायरीको वाचन थियो अन्तिम मान्छेको डायरीको वाचन तपाईँलाई कार्यक्रम स्पर्श कस्तो लाग्दैछ कृपया सल्लाह सुझाव अनि प्रतिक्रिया पठाउन नबोल्नुहोला जसको लागि तपाईँले हाम्रो फेसबुक पेज स्पर्शमा म्यासेज पठाउन सक्नुहुनेछ त्यसै गरी मेरो व्यक्तिगत इमेल आइडी पर्वत चिमरिया एट द रेट जीमेल पनि मेल गर्न सक्नुहुनेछ तपाईँसँग पनि कार्यक्रम स्पर्शका लागि उपयुक्त गद्य सामग्री भए कृपया पठाउन सक्नुहुनेछ भन्दै आजको बसाईबाट काविती कक्षबाट कविताजीसँगै कार्यक्रम प्रस्तुत पर्वत स्पर्श पनि विदा हुन्छु तपाईँको साता शुभ नमस्ते